कसको सिन्दुर लायौ खै मनको कुरा भन्न पाइनँ कसको सिन्दुर लायौ खै मनको कुरा भन्न पाइनँ हुन्न होला अरूको अब तिम्रो राजा बन्न पाइन हुन्न होला अरूको राजा अब तिम्रो बन्न पाइन कसको सिन्दुर लायौ खै मनको कुरा भन्न पाइनँ हुन्न होला अरूको अब तिम्रो राजा बन्न पाइनँ हुन्न होला अरूको अब तिम्रो राजा बन्न पाइनँ कसको सिन्दुर लायौ खाइ मनको कुरा भन्न पाइनँ माया दिन्छु सरी भन्छौ देखाइ आकाशमा माया दिन्छु तारासरी भन्छौ देखाइ आकाशमा माया कति पाएँ सानू जम्मै तारा गन्न पाइनँ माया कति पाएँ सानो जम्मै तारा गन्न पाइनँ हुन्न होला अरूको अब तिम्रो राजा बन्न पाइन बाध्यता कि रहरले हो मबाट टाढा हुँदैछौ सानू बाध्यता रहरले हो मबाट टाडा हुँदैछौ सानू डोली लिएर आउनलाई बाटो मैले खन्नै पाइनँ डोली लिएर आउनलाई बाटो मैले खन्नै पाइनँ हुन्न होला अरूको अब तिम्रो राजा बन्न पाइन बेहाल छ जिन्दगी मेरो छोडेदेखि तिमीले सानो बेहाल छ जिन्दगी मेरो छोडेदेखि तिमीले सानो मर्छु होला सडकतिरै खाना खोज्दा अन्न पाइन मर्छु होला सडकतिरै खाना खोज्ता अन्न पाइन कस को सिंदूर लाउ खै मन को कुरा भन्न पाइन मया दिन जानी नौनी चाहन्थे तिमी भरी मैया दिन जानी नौनी चाहन्थे तिमी भरी खै कसरी आपो बनाऊ तिम्रो मनई पाइन खै कसरी आप बनाऊ तिम्रो मनई पाइन कस को सिंदूर खै मनको कुरा भन्न पाइन हुन्न होला हुन्न होला अरूको अब तिम्रो राजा बन्न पाइन एक साताको नमिठो बिछोडको बसाइपछि तपाईँ सबै सबै मित्रहरूलाई हार्दिक हार्दिक स्वागत नमन व्यक्त गर्न चाहन्छौँ मित्रहरू कार्यक्रम त्रिवेणीको प्रत्यक्षमा रहनुभएका प्रत्यक्षरत मेरा आदरणीय श्रोता मित्रहरू नेपाली फिल्म नेटवर्कको कार्यक्रम त्रिवेणी लिएर तपाईँको सामित्यमा आइसकेका छौँ म तपाईँको आफ्नै मित्र धनराज वास्तविक र यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेटमा पुर्याउनुको लागि प्रवृत्तितर्फ बसेर साथ दिँदै हुनुहुन्छ उत्पादनमा साथ दिने मित्र हुनुहुन्छ प्रेम लुइटेल आन्तरणीयमानहरू तपाईँका बिचमा हामीले विविध कोशेलीहरू प्रस्तुत गर्छौँ ती सृजना हुन् या साङ्गीतिक अभिव्यञ्जनाहरू हुन् तपाईँका बिचमा हामीले सन्देशवाक सृजनाहरू र सन्देशहरू सम्प्रेषण गर्ने प्रयास गर्दछौँ आज पनि यही प्रयास जारी रहनेछ करिब करिब पैँतालिस मिनटसम्म तपाईँको बिचमा हामी रहनेछौँ र हाम्रो बिचमा तपाईँ रहनुहुनेछ हामीले यो अपेक्षा तपाईँको बिचमा व्यक्त गर्न चाहन्छौँ र राख्न चाहन्छौँ आन्द्र डियमन नेपाल एफएम नाइन्टी वान पोइन्ट एटमा उपत्यका र उपत्यका आसपासका करिब वरिपरिका पच्चिसवटा जिल्लामा र त्यसै गरी यस नेटवर्कसँग सामेल रहेका विभिन्न रेडियो स्टेसनहरू मार्फत् यो कार्यक्रम एक साथ श्रवण गरिरहनु भएको छ भने त्यसै गरी यो कार्यक्रम डब्लु डब्लु डब्लु लगन गरेर संसारको जुन सुकै कुना कन्दरामा यति बेला हामीलाई सुन्दै हुनुहुन्छ सुनेर साथ दिइरहनु भएको छ मैले यही विश्वास र आशा लिएको छु मित्रहरू अर्को कुरा जानकारी गरौँ का तपाईँ मित्रहरूले यति बेला यो कार्यक्रम सुन्न भ्याउनु भएन कुनै कारणवश का का का का यो कार्यक्रम छुट्यो का सुन्न छुटाउनु भयो भने चिन्ता नलिनुहोस् यो साताभरिका लागि र तपाईँले सुन्न चाहेको बेला जति बेला तपाईँलाई पाएको पर्छ त्यो बेला सुन्नका लागि हामीसँग केही बलकहरू रहेका छन् चिसापानी नेपाल बलक जो हाम्रो आधिकारिक पेज हो यो आधिकारिक पेजमा हामीले यो कार्यक्रम सुन्ने व्यवस्था गरेका छौँ डाउनलोड गरेर सुन्नुहोला त्यसै गरेर अर्को बल्लक रहेको छ आनी बानी बलक रहेको छ यो अनिबानी बल्लकमा पनि हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्ने व्यवस्था गरेका छौँ कृपया तपाईँहरूले डाउनलोड गरेर सुनिदिनुहोला सुनेर साथ दिनुहोला तपाईँका पनि सिर्जना वाचन भएका हुन सक्छन् र तपाईँका पनि सिर्जना वाचन गरेका छौँ पनि भन्न सक्छौँ मित्रहरू आज मैले कार्यक्रमको दैलो उगारेँ समर कार्कीको झापा हाल दक्षिण कोरिया हुनुहुन्छ तिन चार वर्षदेखि कोरियामा कामको सिलसिलामा बस्दै आउनुभएको छ र उहाँको सुन्दर गजलमा आवाज दिएर तपाईँको बिचमा हामीले कार्यक्रमको दैलो गऱ्यौँ अब भने एउटा साङ्गीतिक अभिव्यञ्जना जोड्न चाहन्छु त्यसपछि भने तपाईँका बेचमा हामी विविध सृजनाहरू वाचन गर्नका लागि आउनेछौँ तही मान, मान संचेतना जगाई यो देश माथ आषार उन्नति को दृष्टि दिए ही नया भिष्य आदरणीय मन यो साङ्गीतिक अभिव्यञ्जनापछि तपाईँलाई हार्दिक हार्दिक स्वागत छ विभिन्न साहित्यका बाटिकाहरूको विभिन्न साहित्यका हाङ्गा थुङ्गाहरूको एउटै बाटिका हो कार्यक्रम त्रिवेणी विभिन्न साहित्यका फुलका थुङ्गाहरूको एउटै बाटिका हो कार्यक्रम त्रिवेणी मित्रहरू तपाईँले खुब मन पराइदिनु भएको छ यो कार्यक्रम सुनिरा साथ दिनुहुन्छ धेरै मित्रहरूले मलाई भन्ने गर्नुहुन्छ कार्यक्रम हामीले निरन्तर र नछुट्याइकन सुन्ने गर्दछौँ तपाईँको कार्यक्रममा वाचन हुने सिर्जना र प्रसारण हुने सन्देशहरूले समाजमा सकारात्मक प्रभाव छर्न सफल भएको छ भनेर भन्नुहुन्छ हामीलाई केही उत्साह र हौसला पनि प्रदान गर्नुभएको छ जो जति मित्रहरूले तपाईँले हौसला प्रदान गर्नुहुन्छ माया गर्नुहुन्छ तपाईँलाई पनि हामी हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ र तपाईँको बेजमा अब हामी गजल वाचन गरेर सुनाउन चाहन्छौँ यति बेला म अर्को गजल वाचन गर्दैछु <स्था> बुद्ध अल्ल्या अनि राम्रा सीता धर्ममा बुद्ध अल्याह अनि राम्रा सीता धर्ममा बाइबल कुरान त्रिपिटक र गीता धर्ममा धर्म जो छ तर यहाँ तोडिरहेछ धर्म जो छ तर यहाँ तोडिरहेछ जस्तो लाग्यो धर्म जो छ तर यहाँ तोडिरहेछ जस्तो लाग्यो किन भइरहेछ आज यहाँ रमिता धर्ममा किन भइरहेछ आज यहाँ रमिता धर्ममा बाइबल कुरान त्रिपिटक र गीता धर्ममा कहिले मन्दिर त कहिले मस्जिद चैत्य र गुम्बा भत्काइएका खबर सुनिन्छन् तिता धर्ममा भत्काइएका भत्काइएका खबर सुनिन्छन् तीता धर्ममा बाइबल कुरान त्रिपिटक र गीता धर्ममा छ कि फरक वास्तवमा जान्नु छ यिनीहरूका छ कि फरक वास्तवमा जान्नु छ यिनीहरूका जान्छु जान्छु नाप खोज गर्नमा म समय फिता धर्ममा जान्छु नाप खोज गर्न समय फिता धर्ममा भत्काइएका खबर सुनिन्छन् तीता धर्ममा हिन्दू हिन्दू बौद्ध मुस्लिम सिख जैन र क्रिस्चियन आदिका हिन्दू बौद्ध मुस्लिम सिख जैन क्रिस्चियन आदिका कसम छन् समान आचार संहिता धर्ममा कसम छन् समान आचार संहिता धर्ममा बुद्ध अल्याह अनि राम र रा सीता धर्ममा बाइबल कुरानिपीठक र गीता धर्ममा गौतम क्षतिको गजल वाचन गरेर सुनाएँ लमकी चुहा नगरपालिका एघारमा उहाँको बसोबास छ सुदूरपश्चिमका गजल स्रष्टा गजल हामीले वाचन गरेर सुनायौँ कार्यक्रम त्रिवेणीको आजको वसाई नितान्त गजल वाचन गरिरहेका छौँ तपाईँका गजलहरूमा आवाज बुलन्द गरिरहेका छौँ बाहिर घर्किँदै गरेको सास छ शा। कतै झरिझरिरहेको छ कतै पानी पर्ने सिलसिला रोकिएको छ केही भेरका लागि तर साउने झरीले कतै सताइरहेको छ कतै रमाइलो पारिरहेको छ जहाँ जस्तो परिस्थितिमा यो मौसमले तपाईँलाई साथ दिइरहेको छ हामी आशा गर्छौँ सबैलाई साथ दिउस् यो मौसमले हामी दोलाखामा गएका पहिरोमा पुरिएका त्यसै गरी सुनखानेमा पहिरोमा पुरिएका ती आत्माहरूलाई ती मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली फेरि पनि टक्राउन चाहन्छौँ मित्रहरू यस्ता घटनाहरू बिरलै घटौन् भन्ने हाम्रो चाहना हो तपाईँ हाम्रो कामना हो तर पनि के गर्नु दैवको लीला यस्तो भइदिन्छ अचानक यो घटना भन्ने कुरा नसोचेको कुर नै हुन्छ घटनाको अर्थ पनि हामी मानवले चाहेको मनले नचाहेको कुरा नै घटना हो त्यो सकारात्मक घटना नकारात्मक घटना घटना दुई प्रकारका हुन्छन् तर हामी मानवले कहिल्यै पनि नकारात्मक घटना त्यो आफूलाई दुख्ने घटना घटेको देख्न चाहन्नौ त्यो नकारात्मक घटना अर्थात मन दुख्ने घटना हामी मानवले कहिल्यै सोचेका पनि हुँदैनौँ तर त्यही भइदिन्छ जो घटना घटनाको वास्तविक अर्थ पनि मान्छेको मनले नचाहेको कुरा नचाहेको परिवेश नचाहेको वातावरण नचाहेको रिजल्ट नचाहेको एउटा परीक्षाफल आउनु नै हो त्यो घटना घटना वास्तविक मान्छेको मनमा एउटा काँडा बनेर बसिदिन्छ आज पूर्व मेचीदेखि पश्चिम महाकाली सुनकोसीमा गएको पहिरोमा परेर ज्यान गुमाएका र बेपत्ता भएका ती आमाबुवा ती दाजुभाइ दिदीबहिनीहरू जसले त्यो पहिरोमा पुगेर ज्यान गुमाउनु भएको छ उहाँहरूका लागि पूर्व मेची रोएको छ र देश विदेशमा बस्नुभएका लाखौँ हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि रहनुभएको छ सिर्जना कोर्नु भएको छ र सहयोग पनि गर्नुभएको छ मलेसियाबाट धेरै मित्रहरूले करिब करिब साठी सत्तरी हजार सुनकोसी बाढीमा बेपत्ता हुनेहरूका लागि बाढी उद्धार कार्यका लागि र सहयोगका लागि उहाँले साठी सत्तरी हजार जति जम्मा गरेर पठाउनु भएको खबर पनि हामीले पाएका थियौँ जो जति मित्रहरूले यो सहयोगका लागि हात अगाडि बढाउनु भयो तपाईँलाई हामी हार्दिक धन्यवाद दिन्छौँ पर्दाखेरि गर्नुपर्छ जिउँदाको जन्ती मर्दाको मलामी भनिन्छ मान्छेलाई जिउँदो राहुन्जेल मान्छेलाई पर्दा पर सहयोग गर्नुपर्छ जिउँदाको जन्ती हुनुपर्छ मर्दाको मलामी हुनुपर्छ हामी यही भन्छौँ मानव हुनुको नाताले पनि यहीँ काम गर्नुपर्छ यही गरेर अगाडि बढ्नुपर्छ यति भने तपाईँको बेचमा तपाईँ ख्याल गर्नुहोस् जहाँ हुनुहुन्छ जस्तो परिस्थितिमा हुनुहुन्छ बजारमै भए पनि पुराना घर छन् भने अहिले पानीले भिजेको बेला अचानक भत्किन सक्छ त्यो घरको कन्डिसन त्यो घरको परिस्थिति त्यो घरको क्षमता राम्रोसँग हेरेर आफ्ना क्रियाकलापहरू सञ्चालन गर्नुहोस् त्यसै गरी तपाईँ गाउँठाउँमा हुनुहुन्छ भिरपाखामा अलिकति उकालो ओह्रालो हुने ठाउँमा पहिरो जाने प्रक्रियाको अलिकति त्यो परिस्थितिको त्यो पाखोमा बस्नु भएको छ भने पनि अलिकति आफू सुरक्षित हुने मौसममा सुरक्षित हुने वातावरणमा बस्नुहोस् हामी अनुरोध गर्छौँ जस्तो परिस्थितिमा भए पनि अलिकति हामी होसियार बन्नै पर्छ जस्तो परिस्थितिमा हामी छौँ त्यहाँ केही नहोला भन्न सकिँदैन मैले अघि पनि भने मान्छेले नचाहेको हामीले नचाहेको जब कुनै कुरा हाम्रो बिचमा आइलाग्छ त्यो घटना हो त्यो घटना राम्रो पनि हुनसक्छ र नराम्रो पनि हुनसक्छ यो प्रसङ्गलाई यहीँ रोकेँ र तपाईँको बिचमा अलिक बढी बहकिएँ हामीलाई दुखाएको छ तपाईँलाई पनि दुखाएको छ त्यो सुनकोसी होस् या दोलाखामा पहिरोमा परेर ज्यान गुमाउने आमाबुवा दाजुभाइ दिदीबहिनीहरूको होस् त्यो पीडाले हामीलाई छोएको छ त्यसैले यति बहकिएको हुँ अब भने अर्को एउटा गजल वाचन गर्न चाहन्छु म घृणा गर्छु प्रेमको कारोबार गर्नेहरूलाई म घृणा गर्छु प्रेमको कारोबार गर्नेहरूलाई साँझ बिहान मायाको व्यापार गर्नेहरूलाई म घृणा गर्छु प्रेमको कारोबार गर्नेहरूलाई साँझ बिहान मायाको व्यापार गर्नेहरूलाई किस र औचित्य अचेल सारा पूर्ण भएपछि किस र औचित्य अचेल सारा पूर्ण भएपछि फेरि त्यही नाटकीपनको सरोकार गर्नेहरूलाई साँझ बिहान मायाको व्यापार गर्नेहरूलाई हो रूप छ राम्रो आनी बानी ठिकै त थियो हो रूप छ राम्रो आनी बानी ठिकै त थियो आखिर घटिया चरित्रको व्यापार गर्नेहरूलाई आखिर घटिया चरित्रको व्यापार गर्नेहरूलाई म घृणा गर्छु प्रेमको कारोबार गर्नेहरूलाई नगर अपेक्षा कुनै सहयोगको कुनै आशाको नगर अपेक्षा कुनै सहयोगको कुनै आशाको जालमा पार्न सौजलाई शृङ्गार गर्नेहरूलाई जालमा पार्न सौजलाई शृङ्गार गर्नेहरूलाई म घेणा गर्छु प्रेमको कारोबार गर्नेहरूलाई साँझ बिहान मायाको व्यापार गर्नेहरूलाई आदरणीय मनहरू यति बेला तपाईँको बिचमा सन्देशवाहक गजल वाचन गरेर सुनाइ निकै दमदार गजल निकै शृङ्गार गजल थियो र सन्देश सम्प्रेषण गर्न सफल भएको छ जस्तो लाग्छ हामीलाई यो गजल वाचन गरिरहँदा आर्यन लामिसानेको गजल वाचन गरेर सुनाएँ जो मकवानपुरका गजल सर हुनुहुन्छ र हाल काठमाडौँमा बस्दै आउनुभएको छ र आनिबानी आनिबानी बलक स्पोर्ट डट कमका सञ्चालक पनि हुनुहुन्छ आर्यन लामिछाने आर्यन लामिछानेलाई यो गजलका निम्ति धन्यवाद दिन आर्यन लामिसानेको गजल वाचन पछि अर्को पनि गजल वाचन गर्न चाहन्छौँ पक्कै केही घुमाउनु पर्दो रहेछ पाहुनाका लागि पक्कै केही घुमाउनु पर्दो रहेछ पाहुनाका लागि जुन पनि त अस्ताउँदो रहेछ उदाउनका लागि जुन पनि त अस्ताउँदो रहेछ उदाउनका लागि पक्कै केही घुमाउनु पर्दो रहेछ पाहुनाका लागि हरेक दिन भट्टी र वेश्यालयमा भेटिन्छ हरेक दिन भट्टी र वेश्यालयमा भेटिन्छ बाल घरबार बेच्यो छोरो पढाउनका लागि बाली घरबार बेच्यो छोरो पढाउनका लागि जुन पनि त अस्ताउँदो रहेछ उदाउनका लागि यहाँ मुटु जलेर खरानी भइसकेको बेला यहाँ यहाँ मुटु जलेर खरानी भइसकेको बेला तिमी मट्टितेल छर्कन छेउ आगो निभाउनका लागि तिमी मट्टितेल छर्कन छेउ आगो निभाउनका लागि जुन पनि त अस्ताउँदो रहेछ उदाउनका लागि म मर्नै लागि भनेर त जहर खाएको हुँ म मर्नै लागि भनेर त जहर खाएको हुँ किन प्रचार गऱ्यौ बचाउनका लागि जुन पनि त अस्ताउँदो रहेछ उदाउनका लागि उसले श्रम बेचेछ अनि आफ्नै श्रीमती बेचेछ उसले श्रम बेचेछ अनि आफ्नै श्रीमती बेचेछ सन्तानको भविष्य उज्जवल बनाउनका लागि सन्तानको भविष्य उज्जवल बनाउनका लागि पक्कै केही गुमाउनु पर्दो रहेछ पाउनका लागि हिजो मलाई अस्पताल लैजाने कोही थिएन हिजो हिजो मलाई अस्पताल लैजाने कोही थिएन हिजो मलाई अस्पताल लैजाने कोही थिएन आज मलामीको लस्कर छ लास जलाउनका लागि आज मलामीको लस्कर छ लास जलाउनका लागि पक्कै केही घुमाउनु पर्दो रहेछ पाउनका लागि जुन पनि त अस्ताउँदो रहेछ उदाउनका लागि आदरणीय मनहरू इन्धनदेवी भण्डारीको गजल वाचन गरेर सुनायौँ उहाँ हाल रेगिस्तान मरूभूमि भन्नुभएको छ उहाँ दुबईमा हुनुहुन्छ कामको सिलसिलामा उहाँ निकै सुन्दर गजल लेख्ने गजल स्रष्टाको रूपमा पछिल्लो चरणमा परिचित हुनुहुन्छ निकै सुन्दर गजल थियो यो गजल वाचन गरेर सुनायौँ अब भने तपाईँको बिचमा एउटा साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारी विश्राममा जाने भएको छ त्यसपछि हामी आउँछौँ हाम्रो साथमा रहनुहोला मूर्ति ममाया मंदिर मा छ मूर्ति ममाया पत्थर मा कोही ता तो कोही तो बताओ छ कहाँ छै कहाँ छया मा छ कि मा माया छोरो मरे नाता माया विश्वास में छाया को ही तो देखा को बचाओ खका कहाँ छमाया खई कहाँ छका कहाँ क्षमा की मूर्ति माया साङ्गीतिक अभिव्यञ्जना सँगसँगै छोटो व्यापारिक विस्तारमा गयौँ यो कणप्रिय साङ्गीतिक अभिव्यञ्नापछि तपाईँलाई हार्दिक हार्दिक स्वागत छ मित्रहरू कार्यक्रम त्रिवेणीमा हुनुहुन्छ अब भने अर्को गजल वाचन गर्न चाहन्छु यो मुटुभरिको प्यार हजुरलाई किन चाहियो र सुर शृङ्गार हजुरलाई यो मुटुभरिको प्यार हजुरलाई किन चाहियो र सुर शृङ्गार हजुरलाई बाजुरामा चामल कहिले पुग्छ भन्नुहोस् बाजुरामा चामल कहिले पुग्छ भन्नुहोस् प्रश्न गर्दैछु यही सरकार हजुरलाई किन चाहियो र सुरै शृङ्गार हजुरलाई पिएको बेलामा को भन्दा को कम पिएको बेलामा कोभन्दा को कम सुनाउँदिनँ म आफ्नो विचार हजुरलाई सुनाउँदिनँ म आफ्नो विचार हजुरलाई यो मुटुभरिको प्यार हजुरलाई अब जीवनको आन्दोलन हुँदैछ अब जीवनको आन्दोलन हुँदैछ अब जीवनको आन्दोलन हुँदैछ अब जीवनको आन्दोलन हुँदैछ रुन दिन्न आमा बारम्बार हजुरलाई यो मुटुभरिको प्यार हजुरलाई किन चाहियो र सुाई सिलिङ्गार हजुरलाई आन्दिय मन जीवन सरोवरको गजल हामीले वाचन गरेर सुनायौँ निकै सुन्दर गजल थियो दन्दार गजल लेख्नुहुन्छ उहाँले कोर्नुहुन्छ तपाईँको साहित्यिक यात्रा सफल बन्दै जाओस् हामी कामना गर्न चाहन्छौँ हामीले जीवन सरोवरको गजल वाचन गरेर सुनायौँ अब सुमन स्मारिकाको गजल हामी वाचन गरेर सुनाउँदैछौँ रुचेर पत्थरमाथि भर राखेको छ सोचेर पत्थरमाथि भर राखेको छ नातिले बाजेलाई नौकर राखेको छ सोचेर पत्थरमाथि भर राखेको छ नातिले बाजेलाई नौकर राखेको छ सरकार कहिले राहत वितरण गर्ला सरकार सरकार कहिले राहत वितरण गर्ला हतियारका साथ कन्टर राखेको छ फाट्ने डरले प्रियतमले दिएको नलगाएर फाट्ने डरले प्रियतमले दिएको नलगाएर बाकसमा मखलर राखेको छ सोचेर रा, पत्थरमाथि भर राखेको छ माटोका लागि जे पनि गर्छ बन्दक आफ्नो हरहर हर राखेको छ सोचेर पत्थरमाथि भर राखेको छ नातिले बाजेलाई नकर राखेको छ आन्द्र नेमन तपाईँको बिचमा अब एउटा साङ्गीतिक अभिव्यञना जोड्छौँ त्यसपछि हामी आउँछौँ हाम्रो साथमा रहनुहोला सँग सपना जस्तो यो साङ्गीतिक अभिवन्जनापछि तपाईँलाई हार्दिक स्वागत छ ढिला गर्दिन गजल वाचन गर्छु छुँदैन <_s1> मलाई तनावले छुँदैन अचेल मलाई शराबले छुँदैन अचेल मलाई शराबले छुँदैन छुँदैन मलाई तनावले छुँदैन तिमी नै नभए सप भएर के भो तिमी नै नभए सप भएर के भो अब जतिसुकै अभावले छुँदैन नदेउ कसैले मलाई अब फेरि नदेउ कसैले मलाई अब फेरि के गर्नु यो रातो गुलाफले छुँदैन के गर्नु के गर्नु यो रातो गुलाबले छुँदैन अर्कैले सुनेछ जो चुनिनु पर्ने थियो अर्कैले सुनेछ जो चुनिनु पर्ने थियो अब अब चुनावमा दबाफले छुँदैन अब चुनावमा दबाफले सुँदैन छुँदैन मलाई तनावले सुँदैन असल मलाई सरापले छुँदैन राम श्रेष्ठको गजल वाचन गरिरा सुनायौँ आन्तरणीय मन तपाईँको बेचमा अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ आजको यो वसाइबाट मनले नचाहँदा नचाहँदै समयले पर्दा हालिसकेको सङ्केत पाउँदासाथ बिदा हुनुपर्ने बेला भइसकेको छुट्ने मन थिएन आज छुटिएनौँ भने अर्को साताको यही बार यसै र यही समयमा भेट हुन सक्दैन आज छुटिनु पर्ने नै हुन्छ अर्को बार अर्को समयमा भेट्नका लागि मित्र तपाईँको बिचबाट हामी विदायका हातहरू हल्लाउँदैछौँ विदाईका हातहरू हल्लाउनुभन्दा पूर्व अनुरोध गर्छौँ मित्र तपाईँलाई यो कार्यक्रम कस्तो लाग्दैछ जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया अवश्य पनि लेखी पठाउनुहोला मैले कामना गरेँ त्यसका लागि हाम्रो ठिगाना रहेको छ कार्यक्रम त्रिवेणी कार्यक्रम त्रिवेणी नेपाली फिल्म नेटवर्क कलङ्की काठमाडौँको ठेगानामा पत्रचार गर्नुहोला अन्त्यमा जाँदा जाँदै तपाईँको आफन्तले औषधी गर्न छुट्याउनु भएको छ तर तपाईँ स्वस्थ र सफा मान्छेले यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने सधैँ मान्छेले यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँलाई भनिदिनुहोस् सम्झाइदिनुहोस् मैले अनुरोध गरेँ तपाईँलाई यति कामहरू आएँ क्षमा चाहेँ व्यस्त आफ्नो होसियार गर्नुहोस् आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोस् इमान्दारी बन्नुहोस् सृजनशील बन्नुहोस् हामी सृजनशील बन्नका लागि अनुरोध गर्न चाहन्छौँ यति भन्दै कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद र यस कार्यक्रममा बजेका गीत सङ्गीतका वाचन भएका सृजनाका स्रष्टा तरस्टा सबैमा धन्यवाद सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई फेरि पनि हार्दिक धन्यवाद दिन्छु र कार्यक्रमको समीक्षा सँगसँगै आज गरेको कामको समीक्षा र भोलि गर्ने कामको पूर्व तयारीसँगै घरका झ्यालडुक्का राम्रोसँग बन्द गरेर रा। सुत्ने तर्खर गर्नुहोला भन्दै अर्को साताको यसैबार यसै समयसम्मका लागि प्राविधिक तर्फका मित्र प्रेम लुटेललाई हार्दिक धन्यवाद दिँदै म धनराज वास्तविक विदा चाहन्छु आउँदा जाँदा लाउला विरामस्कार शुभरात्री दुई फुल देउरालीमा साथै राख्यो जस्तो लाग्छ कतै टाढा खेरे सँगै हिँड्यो जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ फूल फुल देउरालीमा को तरेलीमा सिटको थो पास्तो टल्किने त्यो निधारमा पसेन सुकाइदिए जस्तो लाग्छ पत हाम किको बिसौनीमा जिन्दगीको पसना लत्रे काति परेलिखो सम्झना छ जस्तै लाग्छ त टाढा जादा खेरी सँगै हिँड्यौ जस्तो लाग्छ मृत्या फुल देउरालीमा राति फुल्ने जस्तो लाग्छ कुनै रातो बस को बसमा को मुनि को छाया कत मुनि बसे कसमा बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ कतै ताढा जाखि SANGGAY HIDYO JASTHO DAGCHA DWITTA PPUL DEVRA ALIMA